धनगढीमा अत्याधुनिक र सुविधा सम्पन्न स्वास्थ्य प्रयोगशाला सञ्चालन स्वास्थ्य जाँचका लागि अन्यत्र जानु पर्ने बाध्यता हट्ने विश्वास डडेलधुरामा शिक्षक सेवा आयोग निमाबी तहको परीक्षा तयारी पूरा आज बिहान सञ्चालन हुने परीक्षामा आठवटा केन्द्रमा पन्ध्र सय परीक्षा दिने लघु जलविद्युत आयोजना बिग्रिदा बैतडीको गाँजरी बासे तीन वर्षदेखि अन्धकारमा नेपाल जेसिसका त्रिचालिस शाखाका अध्यक्षहरूको बैठक डडेलधुरामा सम्पन्न र दक्षिण एसियाकै लामो दोधरा चाँदनी झोलंगी पुल मर्मत अभावमा जीर्ण बजेट अभावमा मर्मत गर्न समस्या भइरहेको स्थानीय निकायको भनाए प्रभावकारी पहिले केही प्रमुख विषय वस् कैलाली धनगडी में अत्याधुनिक रुविधा सम्पन्न स्वास्थ्य प्रयोगशाला संचालन में आयोग धनगडी को सेती अंचल अस्पताल अगाड़ी नेशनल पैथ ल्याब एंड रिसर्च सेंटर संचालन में आयोग कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नेशनल ल्याबको उद्घाटन गर्नुभयो सो अवसरमा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी रिजालले सुविधा सम्पन्न ल्याब सञ्चालनमा आएपछि यस क्षेत्रका वासिन्दाले थप सेवाहरू पाउने बताउनु भएको छ अब जाँचका लागि अन्यत्रो जानु परेन यस क्षेत्रका जनताले धनगढ़ीमै सेवा पाउने भए वहाँले भन्नुभयो ल्याब अनुगमनको जिम्मा पनि हाम्रै भएकाले आगामी दिनमा पनि सेवा सुविधा गुणस्तरीय होस् झण्डै पाउने दुई करोड़को लगानीमा नेशनल ल्याब सञ्चालनमा आएको हो बोटोलमा मुख्य शाखा रहेको सेन्टरले धनगढ़ी शाखा सञ्चालनमा ल्याएको हो क्यान्सर मार्कर हेपाटाइटिस र कल्चर तुरन्तै एचआईभी जाँच निसन्तान दम्पत्तिको जाँच मोटु रोगीको जाँच भिटामिन थाइराइड लगायतका धेरै सेवाहरू दिने ल्याबका प्रबन्धक पवन जोशीले जानकारी दिनुभएको छ अहिलेसम्म यहाँ नहुने जाँचहरू काठमाण्ड भारतका शहर लगेर जानु पर्थ्यो धेरै समय पनि लाग्थ्यो अब सहज रूपमा तुरुन्तै सबै किसिमका जाँचहरू हुन्छन् प्रबन्ध निर्देशक जोशीले भन्नुभयो स्थानीय स्तरमै गुणस्तरीय प्याथोलोजी सेवा सस्तो मूल्यमा पाइनेछन् सुदूरपश्चिमका जनताहरूले राम्रो गुणस्तरीय सेवा सस्तो र सहज रूपमा पाउनेछन् धेरै जाँचहरू हुन नसकेर अहिले अन्यत्र जानुपर्ने र पठाउनुपर्ने बाध्यता यस क्षेत्रमा रहँदै आएकोमा अब त्यो समस्याबाट पनि बिरामीहरूले छुटकारा पाउने सञ्चालकको दावी छ स्वास्थ्य पनि करोड़को लगानीमा स्थापना भएको ल्याबले यस क्षेत्रको स्वास्थ्य सेवालाई थप बलियो बनाउन मद्दत मिलेको बताएका छन् अब कुनै पनि स्वास्थ्य जाँचहरूका लागि कतै जानुपर्ने र घर आँगनमै सेवा पाइने सेती अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर सूर्यबहादुर गुरूङले बताउनु भएको छ अब हामीलाई पनि बिरामीहरूको उपचार गर्नका लागि सजिलो भएको छ नेपालगंज वा अन्यत्र पठाउनु पर्दैन समयमै उपचार गर्न सकेमा बिरामीहरूको ज्यान बच्छ मेसु गुरूङले भन्नुभयो गर्न नसक्नेहरूलाई सस्तो वा निशुल्क रूपमा पनि सामाजिक उत्तरदायित्व वहन गर्दै जानुपर्छ त्यो भयो भने सबै बिरामीका लागि लाभदायक हुन्छ चौथो शाखाका रूपमा धनगढ़ीमा ल्याब स्थापना गरिएको हो बोटलपछि भैरवादाङमा यसअघि नै नेशनल ल्याबको शाखा खुलेर रह सेवा दिइरहेको छ <ण्याग> डडिन्द्रमा शिक्षक सेवा आयोगले आज लिन लागेको निमावी तहको परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ देशभर एकैसाथ हुन लागेको परीक्षाको तयारीका लागि अन्तिममा डडेलमा परीक्षा केन्द्र व्यवस्थापनका सम्पूर्ण काम सकिएसँगै तयारी पूरा भएको जिल्ला शिक्षा कार्यालय डडेलधुराले जनाएको छ हिजो बिहान परीक्षा केन्द्रका केन्द्र अध्यक्ष र परीक्षा समन्वय समितिको अभिमुखीकरण बैठक आयोजना गरी तयारी पूरा गरिसकेको जिल्ला शिक्षा अधिकारी दुर्गाद विष्टले जानकारी दिनुभएको छ जिल्लामा विभिन्न पाँचवटा विषयमा लिन लागेको परीक्षाका लागि जिल्लामा आठवटा केन्द्र तोकिएको के बताउनु भएको छ एवटा विषय को परीक्षा भी डोटी दी को दीपाल मेंचवा विषय को परीक्षा संचालन का उग्रतरा उखरा डड़ेलद्र बहुमुखी कैंपस रहेंद्र नमूना उ केन्द्र तोक मउंटेन उमावी बाग बजार रैजनाथ मवी मौरणा में एवटाव केन्द्र तोक के विषय को परीक्षा डड़द्रा बहुमुखी कैंपस रहेंद्र नमूना उंग्रेजी विषय को परीक्षा उग्रतरा उमाजनाथ मवी में जनाइ गणित विज्ञान रणित विज्ञान विषय को मउंटेन उमा तरजिक वि डोटी को सिलगढ़ी में रहकर दुईवटा विद्यालय में हजिक विषय बाहर का अन्न विषय में फराम भरिक एक हजार पांच सय पच्चीस जनाद्रा में तोक केन्द्रवा परीक्षा में सहभागिता जनाऊने जिला शिक्षा कार्यालय जनाक सामजिक विषय का सात सय दुई जना डोटी सिलगढ़ी में परीक्षा द्वर्ने परीक्षा में सबभंदा बड़ी नेपाली विषय में नौ सय एक जनाक्षा फारम भरेन्न सबा कम विज्ञान विषय में बाह जना उत फार्म भरे गणित विषय में छियान्बे जनाक्षा द्ने भाई अंग्रेजी में चार सौ पचपन्न जनाक्षा दिने आठ बजे बैतडीको गाजरी गाविस स्थित इराना गार्डन लघु जलविद्युत आयोजना बिग्रेको तीन भन्दा बढी समय भइसक्दा सम्म पनि बन्न नसक्दा स्थानीय वासी अन्धकारमा बस्न बाध्य भएका छन् एघार वर्ष अघि जीविस र गरिबी निवारण कोषबाट निर्माण भएको पन्ध्र किलोवाट क्षमताको लघु जलविद्युत बन्द भएपछि वार्ड नम्बर एक दुई र छमा एक सय असी घर परिवार अन्धकारमा बस्न बाध्य भएको स्थानीय जनकसिंह धामीले बताउनु छ मेसिनमा खराबी आएपछि आर्थिक अभावमा मर्मत गर्न नसकेको धामीले जानकारी दिनुभयो बिक्रीको मेसिन मरमत हुन नसक्दा आयोजनाका तार तथा पोलहरू लथालिङ्ग अवस्थामा रहेका छन् लघु जलविद्युत आयोजना संचालक समितिसँग मर्मतका लागि आवश्यक रकम नहुँदा समस्या आएको हो मर्मत सम्भारको लागि सरोकारवाला निकायसँग आग्रह गर्दा समेत सुनवाई नभएको स्थानीयले गुनासो गरेका छन् यस्तै शिवलिङ गाविसमा रहेका चारवटा लघु जलविद्युत आयोजना समेत लामो समयदेखि बन्द रहेका छन् नेपाल जीसी क्षेत्र घ अन्तर्गतको हिजो डल्रामा सम्पन्न भएको छ पूर्वमा गैडाकोट जेसिसदेखि पश्चिम महेन्द्रगढ़सम्मका त्रिचालिसवटा शाखाका अध्यक्षहरूको उक्त बैठकमा सहभागिता रहेको थियो नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेट रविन्द्र गुरूङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख प्रतिनिधि तथा युवा सम्बद्ध संस्थाका प्रतिनिधि समेत सहभागी रहेका थिए सुदूरपश्चिम को पर्यटक संभावना का साथ आर्थिक विवास सा, समेत पुग्ने उदेश के साथ बैठक डड़ेद्रा में राखी ड्रापन्न अध्यक्ष बैठक में बोलते जेसिश का राष्ट्रीय अध्यक्ष जेसीआई सुनेटोर रवीन्द्र गुरूंगिम प्राकृतिक संपदा र चटीपुटी को संभावना रहकर बताय उत्पादन अंतरराष्ट्रीय बजार का रूप में स्थापना सकने भ्यक्ष गुरूंग संपूर्ण युवा जेसिद्ध भई देश को विवास का फ्रिक्वेन्सी मड्युलेसनको ब्यानब्बे भएको महाकाली नदीमा रहेको दक्षिण एसियाकै सबैभन्दा लामो धुधरा चाँदनी झोलुङ्गी पुल आवश्यक मर्मतको अभावमा जीर्ण बनेको छ जिल्ला विकास समिति कञ्चनपुरको मातहतमा रहेको उक्त पुल समय समयमा आवश्यक मर्मत नगरिँदा जीर्ण भएको स्थानीय तेह्र वर्ष अघि दोधरा चान्दनी नगरपालिकाका लागि महेन्द्रनगर सदरमुकामसँग जोड्ने उद्देश्यले निर्माण गरिएको उक्त पुलमा दैनिक क्षमताभन्दा बढ़ी लोड बोकेका मोटरसाइकल चलनाले पुलका नटबोल्डहरू खसेका छन् भने ठाउँ ठाउँमा पुलका डण्डीहरू टुटेकामा जुनसुकै समयमा पनि दुर्घटना हुन सक्ने देखिन्छ जिल्ला विकास समिति कञ्चनपुरले पुल मर्मतका लागि भन्दै वर्षनी उक्त पुलमा आवतजावत गर्ने सवारी साधनहरूबाट तीन लाख बढ़ीको राजस्व उठाउने गर्दछ स्थानीय विकास अधिकारी मोहन पौडेलले पुलमा सानोतिनो मर्मत स्थानीय स्तरबाट गर्ने गरेको तर बजेट अभावले गर्दा जिल्लामा रहेका पाँचवटा अन्य झोलङ्गी पुलमा पनि मरमत गर्नुपर्ने भएकाले मर्मत गर्न नसकेको बताएका छन् तर दोधारा झोलङ्गी पुलमा वृहत मरमत गर्नुपर्ने र त्यसका लागि झोलङ्गी पुल महाशाखालाई गुहार्नुपर्ने समेतले बताउनु भएको छ र पहुँचवालाको रजाईले कैलालीमा स्थानीय तहको पुनर्संरचनाको कामले अन्तिम रूप लिन सकेको छैन स्थानीय तहको पुनर्संरचनामाथि राजनीतिक दलका नेता र पहुँचवालाको रजाई हुँदा कामले अन्तिम रूप लिन नसकेको हो जिल्ला स्तरका नेताको अडानका कारण स्थानीय तह पुनसंरचनामा सहमति जुट्न सकेको छैन यस्तै पहाड़ी गाविसका जनताले स्थानीय निकाय पुनर्संरचना आयोगले प्रस्तावित गरेको खाका असन्तुष्टि जनाएका छन् स्थानीय निकाय पुनसंरचना आयोगले कैलालीमा पाँच नगरपालिका एक उपमहानगरपाल र चारवटा गाउँपालिका सहित दसवटा स्थानीय निकायको पुनर्संरचनाको प्रस्तावलाई अन्तिम खाकाको रूपमा केन्द्रमा पठाउने तयारी गरेको छ पण्डौन र सुगर खाललाई तराईतिर गाभिएको प्रति उक्त गाविसका स्थानीयले विरोध जनाएका हुन् कैलालीका सातवटा पहाड़ी गाविसलाई सा समेटेर दुईदेखि तीनवटा गाउँपालिकाको माग गर्दै स्थानीय विकास अधिकारी तथा प्राविधिक सहायक समितिका संयोजक केशव प्रसाद विमलीको ध्यान आकर्षण समेत गराएका छन् बैतडीको झुलाघाट नाका हुँदै भारत जाने बालबालिकाको संख्यामा वृद्धि भएको छ विद्यालयको पढाइ छोडेर घरबाट भागेर भारत जाने बालबालिकाको संख्यामा वृद्धि भएको सिमानाका प्रहरी चौकी झुलाघाटले जनाएको छ गत आर्थिक वर्षमा मात्रै भारत भागेर जा... जान लागेका सत्ताइसजना बालबालिकालाई सीमानाका प्रहरी चौकी झुलाघाटले उद्धार गरी आफन्तलाई बुझाएको छ भने अठार जना बालबालिका अझै बेपत्ता रहेका छन् बेपत्ता बालबालिका सिमानाका हुँदै भारत गएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ गर्मा खाना लगाउन नपुग्ने भएकाले बैतडीका विभिन्न ठाउँका बालबालिका घरबाट भागेर भारत जाने गरेको प्रहरले जनाएको छ यो आर्थिक वर्ष शुरू भए यता पनि अहिलेसम्म तीनजना बालबालिकाको उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरले जनाएको छ इस्लाम धर्मअनुसार साउदी अरब मक्का मन्दिर जाने दुईजना हज यात्रीको विदाई गरिएको छ हिज धनगड़ी में आयोजन कर बीच हज यात्री को विदाई राष्ट्रीय मुस्लिम आयोग सदस्य तथा ख्वाजा ट्रेडर्स का संचालक गुलाम रसूल अन्सारी रहा की पत्नी जरीना खातून अन्सारी को विदाईम धर्मअुस अरब स्थित मक्का मदीनाम भ्रमण बयालीस दिन सड़क तथा सवारी संगित सुदूरपश्चिम ट्राफिक अपडेट सुदूरपश्चिममा पछिल्लो 24 घण्टामा एउटा सवारी घटनाबाहेक अन्य कुनै पनि घटना भएका छैनन् हिजो दिउँसो पाउने दुई बजेतिर कैलालीको अत्तरीय नगरपालिका बाह्र गेटामा अत्तरीबाट धनगढ़ी जाँदै गरेको सेद्प एकासी बहत्तर नम्बरको मोटरसाइकलले एक बालकलाई ठक्कर दिएको छ बाटो पार गर्ने क्रममा मोटरसाइकलको ठक्करबाट छ वर्षीय स्कूले बालक विशाल पन्त सामान्य घाइते भएका हुन् टाउकोमा चोट लागेका उनको पद्मा अस्पतालमा उपचार भइरहेको छ अब आज बिहानदेखि देशभर साधारणतया मौसम बदली रहेको भए पनि मध्याहपछि मध्य र पूर्वी क्षेत्रमा आंशिक बदली हुनेछ सा। यसका साथै मध्य र यता पश्चिमी क्षेत्रका केही ठाउँ र पूर्वी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन सहित छोटो वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मा जनाएको छ यो सँगै बिहान सात बजेको छ जानुपर्ने बाध्यता हट्ने विश्वास डडेलधुरामा शिक्षक सेवा आयोग निमामी तहको परीक्षा तयारी पूरा आज बिहान सञ्चालन हुने परीक्षामा आठवटा केन्द्रमा पन्ध्र सय बढीले परीक्षा दिने लघु जलविद्युत आयोजना विग्रता बैतडीको गाँजरीवासी तीन वर्षदेखि अन्धकारमा नेपाल जीसिसका त्रिचालिस शाखाका अध्यक्षहरूको बैठक डडेलधुवामा सम्पन्न र दक्षिण एसियाकै लामो दोधारा चाँदनी झोलङ्गे पुल मर्मत अभावमा जीर्ण बजेट अभावमा मर्मत गर्न समस्या भइरहेको स्थानीय निकायको भनाई समाचार तपाई र प्रविधि सहयोगी आशिषलाई धन्यवाद कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यस लगतै नेपाली सेवाको बिहानी पख सुन्